जीको अर्पणलाई स्वागत छ म सुजिता हमालमा चितवन क्षेत्र नम्बर चारका नवनिर्वाचित सभासद् रामकृष्ण घिमिरेले काम गर्दै जाँदा गल्ती हुने भएकाले सधैँ मार्गदर्शन गर्न चितवनका समतालाई आग्रह गर्नु भएको छ उहाँले कङ्ग्रेस चितवनको पूर्व सभापति भएकाले सम्पूर्ण चितवनको विकासमा विचलित नहुने बताउनु भयो नेपालती कर्मचारी युनियन चितवन तथा स्वास्थ्य कर्मी सङ्घ चितवनले संयुक्त रूपमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले सो कुरा बताउनु हो घिमिरेले संविधान निर्माणमा लागिपर्ने बताउँदै चितवन क्षेत्र नम्बर समग्र चितवनको विकासका लागि प्रतिनिधि भएर काम गर्ने बताउनुभयो उहाँले चितवन चारमा यसअघि प्रधान प्रधानमन्त्री सुशील कोइराले स्थानीयलाई दिनुभएको प्रतिबद्धता पूरा गर्ने दायित्व आफ्नो काँधमा आएको बताउनुभयो उहाँले अब देशमा बाङ्गोटेङ्गु राजनीतिभन्दा पनि सरल रेखामा राजनीति अघि बढ्नुपर्ने जिकिर गर्नुभयो कार्यक्रममा नेपाली कर्मचारी युनियन चितवनका अध्यक्ष कृष्ण प्रसाद प्राजुली स्वास्थ्य कर्मी अध्यक्ष दुर्गादत्त झाफगाईले मन्तव्य राख्नु थियो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 पीडिएकाहरूको जीवन स्तर सुधारका लागि सरकारले बचेट छुट्याउने गरेको भए पनि लक्षित वर्गसम्म नपुगेको उनीहरूको भनाइ छ जीविसले लगातार चार दिन सचेतना कार्यक्रम आयोजना गरेको छ कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी भरतमणि पाण्डेले दलितको मुद्दा सामाजिक मुद्दा भएकाले यसको समाधानका लागि दलित समुदायका गुवाहरू नै लाग्नुपर्ने बताउनु भयो हुने छुवाछुत तथा विभेद हटाउनका लागि सशक्तिकरण कार्यक्रमले सहयोग पुर्याउने बताउनु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 नेकपा एमालेका इन्द्र विक्किट नेकपा माओवादीका रविलाल विक्क नेकपा माओवादीका धनुराज विक लतले बोल्नु भएको थियो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 सिद्धी रास लेखकले शिक्षा वीरेन्द्रनगर गाविसलाई पुनः साक्षर बनाउन शिक्षा कार्यालय भन्दा पनि स्वयं व्यक्तिहरू सक्रिय हुनुपर्ने कक्षाको अनुगमन गरिएको छ सो अवसरमा स्थानीय राजनैतिक दलका प्रतिनिधि जिल्ला शिक्षा कार्यति का सहित पत्रकारहरूको टोली विभिन्न एघारवटा नमुना कक्षाको अवलोकन गरेका गाविसका सामाजिक परिचालन नेत्र पाण्डे सो अवसरमा अनुगमनमा सहभागी प्रतिनिधिहरूले साक्षर बनाउन सके मात्रै हरेकले आफ्नो अधिकारको रक्षा गर्न सक्ने बताएका थिए उनीहरूले गाविसलाई पुनः साक्षर बनाउन सबैले आफ्ना क्षेत्रबाट सहयोग प्रतिबद्धता समेत जनाएका छन् नागरिक सचेतना केन्द्र वीरेन्द्रनगरका अध्यक्ष शिवराज अधिकारीको अध्यक्षतामा सम्पन्न अनुगमनमा गाविसका सचिव तीर्थराज हिमेरे नेपाली कङ्ग्रेसका मुरारी सिलवाल एमाले सुमिता लाकोटी यमावधिका कृष्ण कुमारी राणा भट्ट राप्रपा नेपालका हिमलाल ने उड़ा नागरिक नस्का संयोजक शशी महतो सामाजिक परिचालक नेत्र पौडेल सामुदायिक अध्ययन केन्द्रको सामुदायिक अध्ययन केन्द्रका गोकुलेश पत्रकारहरूको सहभागिता रहेको थियो अस्सीवटा केन्द्र असीवटा स्वयंसेवक र नौजना निरीक्षकले वीरेन्द्रनगर गाविसका दुई सय अस्सी जना निरीक्षरहरूलाई साक्षर बनाउन तल्लीन रहेका छन् वीरेन्द्रनगर गाविसमा नागरिक सचेतना केन्द्र वीरेन्द्रनगर र ओडा नागरिक वीरेन्द्रनगरले साक्षर बनाउने अभियानको सीमा लिएका छन् भने सामुदायिक अध्ययन केन्द्र र गाविसको सहयोग रहेको छ गैर खाद्य सामग्री तथा आवास व्यवस्थापन सम्बन्धी सरकारवालाहरूको कार्यशाला आज सम्पन्न भएको छ नेपाल रेड क्रस सोसाइटी चितवन शाखाले आयोजना गरेको उक्त कार्यक्रममा उक्त कार्यशालामा नेपाली सेना सिंहनाथ गणका गौन गणपति आशिष उपाध्यायले कार्यशालामा सहजीकरण गर्नुभएको थियो भने जिल्ला विकास समितिका सूचना तथा सञ्चार अधिकारी बलराम लोइचीले कार्यशालाको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरिप्रसाद ने, ने प्रमुख जिल्ला प्रमुख जिल्ला अधिकारी नरेन्द्र शर्मा लगायत बोल्नुभएको उक्त कार्यक्रममा वरिष्ठ जिल्ला शाखा अधिकारी जगन्नाथ नेउपानेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो अन्तक्रियात्मक प्रक्रियाबाट सम्पन्न भएको कार्यक्रम कार्यशाला कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्लाधिकारी नरेन्द्र शर्मा रहनु भएको थियो भने नेपाल रेड सोसाइटी चितवन शाखाका सभापति हरिप्रसाद नेउपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो राष्ट्रिय मुख्य बाली अनुसन्धान कार्यक्रम रामपुरले असारमा सान्तभित्र खेतीका लागि सिफारिस गर्न हाइब्रिड र खुल्ला जातका छ किसिमका मकीहरू राष्ट्रिय विभूषण गुणस्तर नियन्त्रण केन्द्रमा पेश गर्ने भएको छ बहुराष्ट्रिय कम्पनीका सातहरू स्रह वा बढी उत्पादन दिने कम रोग लाग्ने नया मकीका जातहरू सिफारिस गर्ने तयारी भएको छ आरएमएल बत्तीस र आरएमएल बेसको क्रस र आरएमएल र आरएमएल बेसको क्रसबाट बनेका हाइब्रिडका जातहरू खेतीका लागि सिफारिस गर्ने तयारी भएको राष्ट्रिय मकीबारी अनुसन्धान कार्यक्रममा रामुरका प्रमुख डाक्टर बाबु कोइरालाले जानकारी चार वर्षसम्म परीक्षण गरिएका नयाँ मकैका जातहरू खेतीका लागि सिफारिस हुँदैछन् यस्तै चार वर्षसम्म सोही उत्पादनबाट बिहको प्रयोग गर्ने मिल्ने चार जातका खुल्ला सेचित जातका मकै पनि खेतीका लागि सिफारिस गर्ने तयारी भएको छ नयाँ जातका मकैहरूमा पात समस्या घोगा कोही रोग जस्ता रुकम लाग्ने बाली विज्ञ तथा वरिष्ठ वैज्ञानिक टिका बहादुर कार कार्कीले बताउनु भयो बेउसन केन्द्रको जाँच मौसम तथा सिफारिस उपसमितिमा राष्ट्रिय मकै बारी अनुसन्धान कार्यक्रममा रामपुरले पेश गरेका जातहरू अनुमोदन भएसँगै खेतीका लागि नयाँ जातका मकैले मान्यता पाउनेछन् बढी प्रोटिन रहने पहिलो पोसिलो मकै दुई सेध पाक्ने जातका रूपमा अरू एक इबी फुल सत्र यी जातका मकैहरू तराईदेखि मध्य पहाड समा खेती गर्न सकिनेछ यसअघि तीन जातका हाइब्रिडहरू खेतीका लागि सिफारिस गरेको राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुरले तेइस जातका खुल्ला जातहरू समेत सिफारिस गरिसकेको छ यसैबीच राष्ट्रिय मकै बाली अनुसन्धान केन्द्र रामपुरले आयोजना गरेको संरक्षण कृषि सम्बन्धी सरकारवालाहरूसँगको कार्यक्रममा मूल्य वक्ताहरूले मकैको उत्पादनका लागि उन्नत जातको बिउ आवश्यक रहेको बताएका छन् नेपालमा उन्नत जातका हाइब्रिड मकैका बिउ उत्पादन हुन नसक्ने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 पुनः सरसफाई युक्त जिल्ला बनाउने ग्रामीण खानेपानी अन्तर्गतको बीस प्रतिशत बजेट छुट्याएर सरसफाईका कार्यक्रम गर्दै आएको जिल्ला विकास समिति चितवनले सुनाएको छ खुल्ला दिशामुक्त जिल्लाका रूपमा चितवन 38 सालमै घोष दुई दुई हजार अडसट्ठी सालमै घोषणा भई दुई हजार तिहत्तर सालभित्र पुनः सरसफाई जिल्ला घोषणा गर्न तीन वर्षीय रणनीति समेत बनिसकेको छ जीविसको सरसफाई फाट हेर्दै आउनुभएका इन्जिनियर राजेश कोइरालाले सरसफाईका लागि जीविसले बीस लाख खर्च गर्ने गरेको बताउनुभयो पछिल्लो समय कविलास माणी वीरेन्द्रनगरमा आठवटा सार्वजनिक शौचालय सहित मगलिन र पारसनगरमा बालमैत्री शौचालय निर्माणमा कार्यले सहयोग गरेको कोइरलाले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 परिचालनहरूलाई जीसले जीविस चितुवनले सरसफाईको अभियानमा छुटाउन एक दिनै तालिम समेत दिएको छ सामुदायिक स्कूल र समुदायमा पुनः सरसफाईका कार्यक्रम सञ्चालन गर्दै आएकोमा गाविसकै स्रोत परिचालन गर्दै पुनः सरसफाई अभियान सफल पार्ने योजनामा जीविस लागेको सूचना अधिकारी बलराम लोटेलले जानकारी दिनुभयो जीविषले नयाँ आर्थिक वर्षमा खानेपानी शीर्षकको बीस प्रतिशत बचेर छुट्याउन आग्रह गर्ने तयारी गरेको छ जिल्ला वििकस समिति चितवन बाट समुदाय में खटिक अट्ठाईस जना साजिक परिचालकसफाई को नमूना जिला कसरी बनाने भारे जानकारी कराई नलफासीको चोरमारा र रजहरवासीले धुन्दकालमा विस्थापित भएको राष्ट्रिय वाणिज्य ब्याङ्क तत्काल पुनर्स्थापनाका लागि माग गरेका छन् शान्ति बहाली भएको आधा दशक बितिसक्ता पनि ब्याङ्क पुनर्स्थापना नभएको भन्दै सरकारवालाहरूलाई दवाब दिन स्थानीयवासी राजधानी पुगेका छन् नेपाली कङ्ग्रेस केन्द्रीय सदस्य कृष्ण नेपाली र पूर्व सभासद महेन्द्र धोज दिशीको नेतृत्वमा रजहर र सोरमारावासीले अर्थमन्त्री डाक्टर रामचरण महत अर्थ सचिव युवराज भूषा वाणिज्यबन्धकलाई चोरमारा रसरमा ब्याङ्कको शाखा खुलाउन अर्थमन्त्री महतले ब्याङ्कलाई निर्देशन दिएको केन्द्रीय सदस्य नेपालीले जानकारी दिनुभयो गोरुको मासु खाएको अभियोगमा तिनजनालाई पक्राउ गरी कार्यवाहीका लागि प्रहरी मुद्दा दर्ता गरेको छ तम्सरिया चारड चालिस वर्षीय बेलबहादुर कानुङ म गर तम्सरिया दुई बस्ने वर्षी तीस वर्षीय तिलनाथ घरतिर देउराले नौ बस्ने चौतिस वर्षीय वीरबहादुर आर्यलाई मुद्दा चलाएको इलाका प्रहरीकाले कावा सोतीले सुनाएको छ स्थानीयको चुरीको आधारमा पक्राउ गरी गौहत गुरु हत्या मुद्दा दर्ता इलाका प्रहरी काले कावाती का प्रहरी निरीक्षक मोहन अदिकारी जानकारी दू जीवद काटे मरेको गुरु काटे खाई पीड़ित अब पालु अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ एकीकृत नेकपा माओवादी सेटका सात दलले संघीय गणतान्त्रिक मोर्चा बनाउने निर्णय गरेको प्रति तपाईँको विचार के छ यस सही निर्णय बी माते मात्रै हो त्यही कंग्रेस र हिमालीलाई चुनौती अर्पण जन आवाज में तक मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइपलएल पोल टाइप करी आपूर्क उत्तर ए बी वा सी टाइप गरी चौवालीस पचपन्न वा पैंतालीस पचपन्न में पठान सकू अर्पण जन आवाज को मतपरिणाम हरेक साझ पांच बजे अर्पण बुलेटिन प्रस्तुत करने ट्राफिक खबर यति बेला नानगढे टोडा बिरगंज सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मोगलिन मोगलिन्द ओबिसी काठमाडौँ सडक खण्ड मुगलिन्द मौली सडक खण्ड र नानगढ रसिपुर टोल सडक खण्ड पनि खुल्ला छ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 सम्बन्धी जानकारी चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम छत्तीस डिग्री सेल्सियस र न्यूनतम तापक्रम तेइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ त्यस्तै ते भोलि दिनभर घाम लागे तापनि बेलुका भने पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरी सोप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ एस मौसम जुवानी ल द्वारा जनहित का लागी जारी गरिये को हो सम्बन्धी जानकारी सँगै हामी स्थानीय समाचारको अन्त्यमा आछौ तपाईँको गाउँठाउँमा पनि कुनै घटना दुर्घटना भएका छन् अनि सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोला हामीलाई सम्झने फोन नम्बर हो सुन्य छपन्न पाँच त्रिसठी दुई सय पच्चिस पाँच त्रिसठी नम्बर सुन्ना छपन इन्टरनेटको सुविधा छ भने इमेल गर्न सक्नुहुन्छ लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट लाइनमा डब्ल्यूर्पण कम पनि संसारभरि केही साथ सुनिरहनु भएको साँझ साढे बजेको अर्पण स्थानीय समाचार सकियो